नमस्ते रेडियो सगर माथा सुनेर बसि संपूर्ण साथीहर हृदय देखी न स्वागत साथी करी नारायणी खड़का अली तेडियो सगरमाथ और शैली थिएटर को संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटो सुनिरहनु भएको छ साथीहरू म तपाईँलाई एउटा कुरा भन्छु है पहिले पहिले नि मलाई विदा हुने भएकोले घर बस्न पाइने भएकोले शनिबार कहिले आउला जस्तो हुन्थ्यो तर अझैले मलाई सोमबार कहिले आउला जस्तो हुन्छ किन थाहा छ किनकि म सोमबार तपाईँहरूसँग भेट्न पाउँछु नि त अनि सँगै बसेर चौबाटो पनि सुन्न पाउँछु आज चौबाटोको आठौँ भाग अब नयाँ भाग थाल्नु अघि अघिल्लो भागमा के के भएको थियो अलिकति भन्छु है त गएको भागमा मिलनको सानीमाको छोरा अभयलाई ट्युसन पढाउन गएकी वर्षा मिलनसँग आफ्नो दिगदारी पोख्छे साराले आफ्नो अङ्कलको बिहिको पार्टीमा वर्षालाई ला लैजान्छे पार्टीमा जान मन नगरी नगरी गएकी वर्षासँग साराले आफ्नो दाई विवानसँग परिचय गराउँछे सारा र वर्षा एकअर्कासँग आ आफ्नो पुरानो प्रेम सम्बन्धका बारेमा पनि खुल्छन् धेरै समय बितिसक्दा पनि घर जान नमानिकन वर्षालाई डान्स गर्न कर गरेकी कि सारादेखि वर्षा सारा, सारा जान्छ अब के गर् साराले सुनौ आजको आठौँ भाग ओ सन्तोष तेरोमा ब्यालेन्स छ दिदी ले त मेरो मेल चेक गर्नु छ चल्छ नि दाटा चला पैसा छैन क्या मेरोमा एकछिन थ्याङ्क्स फर यर हेल्प युआर अ भेरी नाइस पर्सन ओ तेरो गर्लफ्रेन्डको मेसेज आयो अनुपा हुन्छ खोइ तले दिन्न के गर्छ के हेल्प गरिसन तैँले त जस्तोलाई पनि नाइस पर्सन रे त ह्यान्डसम भन्न खोज्या हो क्या नसकेर पो त भनी के त यो पुरै विश्वमा प्रशान्त मात्रै हेन्डसम हुन्छ मलाई थाहा छैन त्यही त सब क्लियर त छ नि त प्रभा होइन त किन त्यो प्रभा नाम गरेको केटीले फोन गरे गरे गर्छ भनेको त प्रशान्तको केटी भर्जन पो रहेछ झन्डै यो त लेजमेन पो हो कि भन्ने डर लागिसकेको थियो मलाई जे पाएते बोल्छ मारिदिन्छु म तँलाई हजुर भएको छ तँलाई भेट्टाउ न भन्नु ठानेको ओ बिर्सिस मेरो हातमा छ तेरो मोबाइल अनुपालाई अहिले बिउ पठाइदिऊ मर्चेछ है दिदी फेरि तेरो त्यो ते प्रभावको कुरा घरमा भनिदिन्छु नि म एकछिन आवा आउँछ है दिदी अब मैले हिजो देखेको नभन भनेको होइन त जोसित पनि हुन्छ नि उमेर ठुलो मलाई एकदमै अप्ठ्यारो लाग्छ के अनेस्टली बरु साथी भन ल वर्षा भन साथीसित त सिक्नु होला नि भगवान् तिमीसित नसकिनु रहेछ बेलैमा बुझ्नुभयो गुड फर यु म्याम ल ल बुकपल्ट अब मैले हिजो भनेको पढा हो हिजो त म्याच थियो नि रातभरि म्याच हेऱ्यो आफ्नो टिमले चाहिँ हार्यो दिक्क लाग्यो दिनभरि सुतियो एक घन्टा टाइम निकाल्न नि सकेन झन् तिम्रोलाई भनेर म चाहिँ एक दिन किन लस गरिदिनु भनेर बेलुका चार बजी आइरहेको छु नत्र बिहान कलेजबाटै आउँथेँ नि सरी अनि तिमीलाई यसरी कोअपरेट नै नगरेपछि म तिमीलाई कसरी पढाउनु भन तिमीले भोलि भनेको कति भइसक्यो थाहा छ ल ल ल ए अनि अर्को कुरा अब यदि तिमी साँच्चै जिडी पास गर्ने भनेर पढायो भने चाहिँ प्लिज त्यो तिम्रो गर्लफ्रेन्डलाई मैले पढाउँदाखेरि चाहिँ यहाँ नबस भन है के फरक पर्छ र बस्न दिनु न धेरै फरक पर्छ नि अरू बेला भेट रमाइलो गर मलाई मतलब छैन पढाउँदा चाहिँ हुँदैन ओके मान्यो भने तर मनाऊ होइन भने म भन्छु मैले भन्यो भने फेरि म आफ्नै तरिकाले भन्छु नि त्यसै मैले कहाँ भने हिजो मैले दिएको मुभी हेरिस् त कुन चाहिँ मुभी त्यत्रो बेर लाएर पेन्ट्राइभमा हालिदिएको थिएँ यहाँ झन् कुन मुभी भन्छ अहिले ए त्यो विटनेस फर द प्रोसिक्युसन त्यही भनेको ए मैले हेर्नै लागेको थिएँ यार समीक्षाले अर्कै मुभी हेरौँ भने अनि कुन मुभी हेरिस् उयो त हो नि लभ स्टोरी बेस्ट अफ मी कसरी हेर्छु यार तिमीले त्यस्तो मुभी र क्या मजा आउँछ यार पहिला मोबाइलमा वाट्सएप खुल्यो यता ल्यापटपमा मुभी ठिक्क पार्यो अनि दुबैले मुभी हेर्न थाल्यो जब रोमान्टिक सिन र डाइलग आउने बित्तिकै मुभी स्टप गरेर वाट्सएपमा पठायो फेरि मुभी कन्टिन्यू गऱ्यो सँगै बसेर हेरेको जस्तै फिल हुन्छ या क्या रोमान्टिक छ या तिमीहरू मजा आउँछ या तिमीहरूको कुरा सुन्दा ल अनि यत्रो लङ डिस्टेन्स रिलेसनसिप त्यसै धानिन्छ त साथी त्यही दिन यार केटा मोज गर यो मैदाको रोटी त चिसो भएपछि भैँसीको सुकुटी चबायो जस्तै हुन्छ आटाको बनाउँदा तिम्रो के जान्छ यार तेरो पनि तिनीहरू आइहाल्यो नि देखिनुहोस् आइ त तेरिवाली भनिदिहाल्यो थाहा छ एक्लै एक्लै खाइदिने किन हाँसेको नागमुनि कसले जुङ्गा बनाइदिएछ कसमा सुता थियो सुते लाते होलाउँछु मैले मलाई मन पराउँछ भन्नु थाहा दिनुहोस् रमाइलो त हो नि यस्तो तिमी त कस्तो छौ भने नि सातो गयो मान्छेहरू यहाँ जे भने नि पत्याउँछ तिमी त त्यो रामी हो कि कृष्ण र बाघको कथा जस्तै होला नि परेको बेला साँचो बोल्दा कसैले नि पत्याउँदैनौ अनि थाहा पाउँछौ न रोटी खान्छु तिमी नै खाऊ तिम्रो रोटी चाउमिन खान्छु म त अनि खोइ तिमी एक्लै आउँदैछ टोइलेट गागी चाहिँ दाए दुई हाफ चाउमिन है नडराइदिनु नि अस्ति त कस्तो डराइदिएर होइन तिमीहरूलाई ग्यास्ट्रिक हुन्न भने यहाँको चाउमिनले मलाई त लास्ट चिलो लाग्छ यार? कस्तो केटी जस्तो कुरा गरेर हेर न हेर आफै केटाहरूले हेपे भन्दै कराउँछौँ आफै केटीहरूलाई हो्याएर बोल्छन् यिनीहरू लौ कसले हो्यायो अब बानीको कुरा गर्दा पनि हो अँ अहिले यही लाइन मिलनले भनेको भए यहाँ के के भइसक्थ्यो नकरौ कहिले त्यस्तो भनेको छैन हामीले जति भए पनि भन्छौँ ए कति चिसुरुटी चपाएर बसेको बोल्न त पनि भैँसिक सुकुटी भन्ठानी छु क्या हो अरे कहाँ फाल्यो त फाल्दै बिटबुटको त राम्रोसँग पाकेको पनि छैन सेर्लास नि भरे राति अँ त्यो उता एडमिनिस्ट्रेसनतिर गी हो नि सर सर हिँडिहाले भन्दै हुनुहुन्थ्यो किन केको लागि हो र ए हामी एउटा कन्फरेन्समा जाने सोचिरहेको थियौँ इन्डिया जाने हो तिमीहरू पनि कस्तो कन्फरेन्स पेपर प्रेजेन्टेसन हो क्लाइमेट चेन्ज ल र त्यसको एप्लिकेसन त्यही सम्बन्धी हो कहाँ नि त पढेको छैन टिचर केही पढाइ कुरेर बस्नुपर्छ त जाऊँ न घुम्न पनि पाइन्छ जम्मा तिन दिन त हो कहिले एक महिना टाइम छ प्रिपेयर गर्न हेरौँ के गर्न सकिन्छ जाऊँ न मैले अरू कसैलाई भनेको छैन तिमीहरूलाई मात्रै भनेको हो किन हामीले तिमीलाई जुङ्गा देखाइदेऊ भनेर अँ भन न भन खोइ त्यो यस्ता त होइन त फोन गर न त्यसलाई गर त मिला मेरोमा ब्यालेन्स छैन खोइ त उठाइन त फोन कुरा गर्दै हो लिउ सुई खाने खानीबेक खाऊ है सेलाएर किन राख्नु यो चाउमिन नै यस्तो चिल्लो ओ मिलन तँ आफै खान ए खाइदिन्छु ल्याऊ ल्याउ ममता किन खाँदैनस् त अन्तु <laughs> अखि ह्याकुलु अहिले <अगी> आन्द्रा <laughs> <laughs> आज दुई बजी सको अम आई नर्षा कं गई से कुन्नी, फोन करेन चप्पल तो फे बाकी क्या हो आ रा वर्षा लौ आएर मस्त गीत बजाए पो सुती बोला नहीं बोलाइन आज त वर्षा कति बेला आयो कतिखेर आरा सुतेको दिउँसो कहिले सुतेको देखेको थिइनँ पर्सा ए वर्षा के भो सन्चो छैन कि क्या हो कस्तो गमलाङ्ग मुख छोपेर सुते कि वर्षा यता हेर त पर्सा वर्षा आज किन रोकि यो नानी के भयो तँलाई भन्न मलाई भन नानी के भयो ला के भयो वर्षालाई ऊ किन यसरी रोकी होली यसको कारण हामी अर्को भागमा थाहा पाउने नै छौँ आजको भागमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की आर्यन न्युपाने सुभाष सुवेदी दीक्षा आचार्य निशा थापा रविना थापा सीमान्त बुढासङ्गीलाई धन्यवाद रेडियो नाटक चौबाटोको आजको भाग तपाईँलाई कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ला सिएचएबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो त्यसै गरी एसएचएलई शैली डट थिएटर वान एट जिमेल डट कममा पठाउनुहोस् है अर्को हप्ताको सोमबार साँझ सवा बजे फेरि भेट्ने बाजाका साथ, बाजा साथ म बिदा हुन्छु अनि भोलि मङ्गलबार दिउँसो दुई बजे पुनः प्रसारण पनि सुन्नुहोस् है